नमस्कार अर्पण एक सय सात थुप्लु पाँच मेघासँगै इन्टरनेट लाइनमा आउँदो साउन चार गते बस्ने विस्तारित बैठकको तयारीका लागि एकीकृत नेकपा माओवादी आन्तरिक छलफलमा जुट्ने भएको छ अहिले केही बेरमा पदाधिकारीसहित राज्य समितिका इन्चार्ज र विभिन्न ब्युरोका प्रमुखहरूको बैठक बस्ने पार्टी कार्य पेसा कोटेश्वरमा बस्ने बैठकमा विस्तारित बैठकको तयारीका विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्पकमल मा धाल प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिनुभयो जिम्मेवारी बाँडफाँडमा विवाद भएपछि माओवादी केन्द्रीय समिति बैठकले विस्तारित बैठक बोलाएको थियो पदाधिकारीले सहमति सुनाएको कार्यविभाजनको प्रस्तावमा चर्को आलोचना भएपछि उपाध्यक्ष डाक्टर बाबुराम भट्टले पत्याको घोषणा गर्नुभएको थियो एकीकृत एक नेकपा माओवादीका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओलीले पार्टीमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताउनु भएको छ दाङमा क्रान्तिकारी पत्रकार संघले गरेको भेटघाट कार्यक्रममा नेता ओलीले भन्नुभयो एउटै नै नेतृत्व गरिरहे त्यो ठडिएको पोल मात्रै हुने र पार्टीभित्र गुटबन्दीको सिर्जना हुने भएकाले चाँडै नेतृत्व हस्तान्तरण आवश्यक छ पार्टी अध्यक्ष प्रचण्डको अबको सक्रिय राजनीति पाँच वर्ष भएको भन्दै त्यसका लागि पनि बिस्तारै नेतृत्व हस्तान्तरण हुन आवश्यक रहेकोमा जोड़ दिनुभयो ता ओलीले चुनाव बितलोको लागि वैद्य कार्यकर्ताहरूले तालिम गरिरहेको भन्नुलाई व्यक्तिगत शारीरिक कसरतको संज्ञा दिनुभयो देश र जनतालाई संविधान चाहिएको भन्दै उहाँले त्यसको विरोधीहरू आफै जनताबाट अलगिने चेतावनी दिनुभयो वैद्य समूहको नेकपा माओवादी एकता तत्कालका लागि कुनै सम्भावना नरहेको भन्दै उहाँले दलहरू मिल्न नसक्नुको फाइदा विभिन्न तत्त्वहरूले उठाइरहेको र पूर्व राजा पनि सोही कारणले सक्रिय भएको बताउनुभयो नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चार दल गोल्मे सम्मेलनको लागि तयार भए पनि एघार बुद्धे सहमति र पच्चिस बुद्धे बादलका फुका अध्यादेश खारेज भने नहुने बताउनु भएको छ प्रेस चौतारी नेपाली धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गौतमले अहिले अरू दलसमेत निर्वाचनमा जान डराइरहेको आरोप लगाउनुभयो उहाँले अरू दलहरूलाई नेकपा एमालेसँग निर्वाचनमा प्रतिस्पर्धा गर्न चुनौती दिनुभयो नेपाली कंग्रेसको नवलप्रासीको त्रिवेणीधाममा भएको महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरूलाई अन्तिम रूप दिन गठित कार्यदलको बैठक आज बस्ने भएको छ उपसभापति रामचन्द्र पौेलको समय जोगतोमा कार्यदलले महासमिति बैठकमा पेश भएका आर्थिक सामाजिक राजनैतिक र सांगठनिक प्रस्तावलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो बैठकमा आजन संविधानसभाको चुनावलाई लक्षित गरी बनाउने कार्ययोजनाका विषयमा पनि छलफल हुने कंग्रेसका एक जनाएका छन् पार्टी कार्यालय पा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा हेटुडामा एकजनाको मृत्यु भएको छ गैराती करेन्ट लागि गम्भीर घाइते भएका मकवानपुरका हटिया गाविसका सुरेश थिङको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ बाढ़ी र डुबानको कारण देशका विभिन्न ठाउँको जनजीवन कष्टकर बनेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पेप्रा सिमरामा पुल भाँसिएपछि संयौं गाडी र यात्रा अलपत्रमा परेका छन् पुल भाँसिएपछि प्रले गाडी संसारमा रोक लगाएको छ त्यस्तै खोलामा आएको बाढ़ीको कारण बाराको प्रस्कोटा डुबानमा परेको छ एजिटमा मोहम्मद अल बारादै उपराष्ट्रपति पदमा सुनिएका छन् उदारवादी नेता मानिनै ने बारादै यसअघि राष्ट्रसंघका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख भइसकेका छन् यसै गरी अन्तरिम राष्ट्रपति अलले मन्सुरले पूर्वार्थमन्त्री हाजिम अल बेब्बावीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् नियुक्ति लगते बेब्वालीले एक अस्थायी संविधान जारी गर्दै आउँदो वर्षको शुरूआतसँगै सत्ता हस्तान्तरणको लागि निर्वाचनको प्रक्रिया थाल्ने घोषणा गरेका छन् सरकारले गरेको निर्वाचनको घोषणाको सबै जसो विपक्षीले विरोध गरेका छन् र श्रीलंका र भारत त्रिगणात्मक क्रिकेट श्रृंखलाको फाइनलमा प्रवेश गरेका छन् भारतले श्रीलंकालाई एकासी रनले पराजित गरेपछि दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् वर्षाले प्रभावित खेलमा एक सय रनको विजय लक्ष्य पाएको श्रीलंका छयानब्बे रनमा समेटियो दिनेश्वर चन्देमले 26 रन बनाउनु भएको उसका अरू ब्याट्सम्यानले बीस रन घटाउन सकेन भने भारतका लागि भुवनेश्वर कुमारले छ ओभरमा एक मेडल राख्दै आठ रन दिएर चार विकेट लिए त्यस्तै स्थान्त शर्मा रविन्द्र जडेजाले सम्मान दुई दुई तथा उमेश यादव र रविचन्द्र आश्विले सम्मान एक एक विकेट लिए पहिले ब्याटिङ गरेको भारतले उनातिस ओभरमा तीन विकेट गुमाएर एक रन बनाएको अवस्थामा पानी परेको थियो लामो समय पानी परेपछि श्रीलङ्काले मात्र डगवर्थ लोइस नेमका आधारमा छब्बिस ओभरमा एक रनको लक्ष्य पाएको थियो तर श्रीलङ्का चौबिस दशमलव चार ओभरमा अल आउट भयो